एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ छु म प्रतीक्षा अर्पण शुभ साँझको व्यवसाय लिएर हर हामी हरेक दिन साँझ सात बे पछाडि आउँछौँ यो समय दूर दूरान सँगसँगै तपाईँलाई तपाईँलाई भेट्न आउँछौँ र तपाईँले अर्कल पनि काटिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय आइसक्यो अब सात बजीसकेछ है भनेर यति बेला अर्पण शुभ साँझको व्यवसायमा हामी तपाईँलाई निकै नै मिठा मिठा लोकफाकाहरू प्रस्तुत गर्छौँ र साथसाथै तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पनि पुर्याउँछौँ र अर्पण शुभ साँझको आजको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाको साथमा त सुनाइराख्नु भएको छ र साथसाथै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुन सुके कुनाबाट सुनिराख्नु भएको छ आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भयो भने मिठा मिठा लोक भाकासँगै हामीलाई सहयात्रा गर्न चाहनुहुन्छ हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ लोकभाका सँगै रहन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ चा। शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न अरू कसैको लागि होइन जसले लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ अर्पण शुभ माया गर्नुहुन्छ तपाईँको लागि खुल्ला छ फोन प्रयास गर्दै गर्नुहोस् र अर्पण शुभ आजको व्यवसायीसँग न्यू मनोकामना अटो वक्सअप एन्ड सर्भिसिङ सेन्टर जुन रत्नगर आठ बकुल्लहरमा रहेको छ नगरपालिकाको अगाडि रहेको छ सहकारी गरेको छ आजबाट हाइड्रोलिक ज्याकवास पेन्टिङ सुविधा मर्मत्त सम्पूर्ण कारहरू जीवका पार्ट्सहरू मर्मत गरिन्छ त्यस्तै गरी जेन्टरको सुविधा रहेको छ कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ तपाईँहरूले सम्झिनुहोला न्यू मनोकामना अटोवक्सअप एन्ड सर्भिसिङ सेन्टरलाई सम्पूर्ण कार जीवान मर्मत गर्नु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 र तपाईँलाई विशेष गरी कार जीव भ्यान मर्मत गर्नु परेको छ भनेदेखि तपाईँले चाहिँ सम्झिनै पर्छ न्यू मनकामना अटोक्सप्यान्ड सर्भिसिङ सेन्टरलाई जुन चाहिँ रत्नगर आठ बकुलहर रत्नगर नगरपालिका कार्यालयको अगाडि रहेको छ यो जानकारी तपाईँलाई गराउँछु कार्यक्रम अवधिबाट न्यू मनोनकामना अटोक्सप सर्भिसिङ सेन्टरको बारेमा तपाईँलाई जानकारी दिने नै छु यति बेला भने कोही साथी आइसक्नु भएको छ कार्यक्रममा म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी, को दल हो। दल दल जी। के आ, बसी दिदी, को बाटो, हो, के बसी खान कति छिटो दा दा काम आपना आपना अब काम गर्दा गर्दा दिन काम गर्दा थका त्यति सम्झिनुहुन्छ दादालाई हजुर अनि त्यसपछि अब धनबहादुर चेपाङलाई चेपाङ प्रवीण र कुमार चेपाङ्ग घर परिवार सबै हाम्रो घर परिवारलाई चिन्ने भन्ने चिन्ने सम्पूर्ण साथीहरू हाम्रो हुन्छ दलबहादुर कार्यक्रम आउँदै गर्नुलाई यसरी नै माया गर्नुहोस् है दिदी नमस्कार दलबहादुरजी हुनुहुन्थ्यो यति बेला काँकडादेखि आउनु भएको थियो नि किन रमाइलोसँग कुराकानी गरिदिनु भयो त्यसो त यो साँझको बेला एकैछिन भयो भने तपाईँको त्यो थकालाई टाढा राख्न सक्छौँ कि भनेर नि हामी अर्पणसको बसाइ लिएर हरेक दिन आउँछौँ सात बजी लगत्तै आउँछौँ करिब करिब साथीसम्म रहन्छौँ मिठा मिठा माझमा राख्छौँ अनि तपाईँको यस्तै सम्झना सन्देश घर यदि नमस्कार। Hello, नमस्कार काँक्रा प्रविन्द्रुमार चेपाङ्ग छै दिन बित्यो है गर्मी कतिको बढिया छ है ल ठिकै छ गर्मी बढे पनि जाडो भए पनि सहनै वर्ष ग्यारे जे जस्तो चल्छ त्यसरी नै चल्नु पर्छ ल अब भनेपछि कार्यक्रम सकिए पछाडि सम्झिनुहुन्छ कुमार दुरुस्कार प्रविन्द्रीकडा गर्छु को जी? हाम्रो पनि एकदम सुन्न सकिरहेको छैन त्यही भएर सोधिहालेको है अनि घरतिरको हालबर घर परिवारको हाल खबर है काम सुदूर सम्पूर्ण परिवार श्रीमती छोरा निरज र अनि त्यस्तै प्रकाश भुवन दिल सम्पूर्ण साथीहरू र अन्तमा डम्बर विष्ट भनेर मलाई चिन्नै नचिन्ने सम्पूर्ण साथीहरूलाई हुन्छ डम्बर खुसी लागि ल नमस्कार डम्बुरजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायी तपाईँ सुन्दै हुनुहुन्छ न्यू मनोकामना अटो वक्सप एन्ड सर्भिसिङ सेन्टरले चाहिँ आजको कार्यक्रमसँग सहकार्य गरेको छ र तपाईँलाई हाइड्रोलिक ज्याकवास पेन्टिङको सुविधा रहेको त्यस्तै गरी मर्मत गर्नु परेको छ जुनसुकै कार जिपहरू भनेदेखि र यसका पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला न्यू मनोकामना अटो एन्ड सर्भिसिङ सेन्टरलाई जुन रुनपा आठ रहेको छ रत्नगर नगरपालिका कार्यालयको अगाडि छ मैले तपाईँलाई सजिलै चिन्ने बाटो पनि दिइराखेको छु यति बेला अर्पण सुबसाजको व्यवसायमा हामी एउटा मिठो भाका सुन्छौँ त्यस पछाडि कुराकानी गर्न आउने आज मैले विशेष गरी अर्पण सुबसाजको व्यवसायमा केही समय अगाडि चर्चामा रहेका तपाईँले निकै मन पराउनु भएको तपाईँको मनलाई सुन्ने भाकाहरू लिएर आएको छु यति अर्पण सुबसाजको पहिलो साङ्गीतिक कोशिली स्वरूप तपाईँ सम्पूर्णको माझमा राख्न चाहन्छु जुक जाने माया गरौँला जाने पुग जाने माया घरौना सिंदूर किन्ने पैसानी भाइ ना बने नी हाथ का तेरा रागतने सूदो घरौना मसीने पम जुग जाने माया घर सिंदुर किन्ने पैसानी भाई नी हात का तेरा रंगतने सिंदूर सिंदुर किन्ने पैसानी भाई राे नी हाथ काटेरा ते सुन्द सिन्दर किन्ने पैसा लिने भएन भने हत काटेर रगतले सुन्दुर भएर होला निकै नै मर्मस्पर् तपाईँले सुनिसक्नु भएको छ अर्पण सुख साँचको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एकछिु पाँच मेकहर्समा साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु सु। छ न्यू मनोकामरा अटो सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई हाइड्रोलिक ज्याकवास पेन्टिङको सुविधा रहेको त्यस्तै गरी मर्मत गर्नु परेको छ जुनसुकै कार जीपहरू भनेदेखि तपाईँले सम्झिनुहोला त्यस्तै गरी कार जीपका जेनेरेटरको सुविधा रहेको होम डेलिभरीको व्यवस्था पनि रहेको छ तपाईँलाई यो पनि जानकारी गराउँछु र सम्पूर्ण कार जीप मर्मत गर्नु परेको छ अलिकति विश्वासीलो ठाउँको खोजीमा हुनुहुन्छ त्यस्तो ठाउँमा भेट्नु भएको छैन होला पक्कै पनि भेट्नु भएको छैन भने तपाईँ एकपटक अवश्य जानुहोला न्यु मनकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरमा जुन रत्नगर आठ बकुल्लहर रत्नगर नगरपालिका कार्यालयको अगाडि रहेको छ मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ भने अझ धेरै जानकारी लिन सक्नुहुनेछ र त्यहाँ फोन गरेर तपाईँ जानुहोला यो आग्रह पनि गर्छु र यति बेला अर्पण सुन्त कोही साथी आइसक्नु भएको छैन तपाईँले त खानु भएर हामीले कसरी खानु र है अनि पार्वतीजी अरू नानी सबै सबै ठिक भइरहेको सधैँ ठिक छ भनेको मात्र सुन्न पाऊ हामीले कसलाई सम्झिने हुन्छ पार्वती पार खुसी लाग्यो भने ना पार्वतीजी हुनुहुन्थ्यो यति बेला कोराक देखि आउनु भएको थियो अर्पण सुबसायमा अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार बोल्दै हुनुहुन्छ के गर्नु पढ्दै तयारी गर्नुभएको राम्रोसँग पढ्नु भएको छ राम्रै छ राम्रोसँग पढ्नु पनि पर्छ धेरै गर्नु छ है ल ठिकै सुझ्नु समय रहेको खण्डमा अनि आज ककसा समजिनु हुन्छ? मामा बछि भएका मेरा अंकल आन्टी बुवा बाबी अनि एक दिनर बस्नु भए राईता साथे उहुं। नि अर्मान होल युनिट हजुर रामप्रसाद मानले नि नाचनेस सम्पूर्ण नाला हुन्छ आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला है त। हजुर ल नमस्कार रामकुमारजी आउनु भएको थियो यति बेला र अर्को शुभ साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ एकपट्टि फोन नम्बर भनिदिए पनि हुन्थ्यो भनेर कान थापिराख्नु भएको छ सुनिराख्नु भएको छ भने पक्कै पनि म भन्छु शून्य र शून्य छप्पन्न लागि खुल्ला छ फोन प्रयास गर्नुहोला यति बेला यही बाटो हुँदै गी साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु नमस्कार दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ के को हो हो, हो।, हो। भण्डारामार एक सम्झिने अनि मेरो साथी सोलिना अनि मेरो पर्सामा पर्सा दिनमा बस्नु अनि मेरो साथी दिनलाई अनि त्यसै भोलिको एक्जामको तयारीमा बस्ने भण्डार कलेज छ सबै साथीहरूलाई अनि पोराक छदरमा बस्ने मेरो घर मेरो साथीहरू शान्ति सोबिना ममता अनि त्यसपछि एफएम एफएम युनिटलाई सम्झनु हुन्छ आउनुभयो खुसी लाग्यो राम्रोसँग एक्जाम दिनुहोला अनि हामीलाई पनि सम्झिँदै गर्नु होला है नमस्कार चन्द्रजी आउनु भएको थियो यति बेला देखि र अर्को शुभ साँझको व्यवसायमा तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यो अर्को एउटा मिठो भाका तपाईँको लागि अमर प्रेमको गाथा हामी दुझ नोस आत राो हम लोग अमर प्रेम को गाथा देगा अचंबा मि दु को नाता फूल ओइलो न झानो समझ नाना पारोस आट रावो साम्रो अमर प्रेम को गाथा फूल झलो न झानो समझ नाना पारो आट रावो साम्रो अमर प्रेम को गाथा फुल चाहिँ ओहि नझरोस् सङ्घिरु नपरोस् सचल रहोस् हाम्रो अमर प्रेमको गाथा अमृदको नाता यस्तै से भन्दै थियो गीतले जी होस् अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ यस्तै यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ जुन गीत सङ्गीतले तपाईँलाई पनि सुन्छ जुन गीत सङ्गीत सुन्दा तपाईँलाई पनि एकदमै रमाइलो लाग्छ आनन्द लाग्छ त्यस्तै खाले गीत सङ्गीतहरू आजको अर्पण शुभसाँजको व्यवसायमा मैले तपाईँको माझमा राखिराखेको छु मात्र तपाईँको लागि र यति बेला अर्पण शुभ साँझको व्यवसायसँग सहकार्य गरेको सुमन कामना अटो वक्सअप एन्ड सर्भिसिङ सेन्टरले उसको बारेमा थोड़े जानकारी दिन्छु हाइड्रोलिक जैकवास तेगरी पेंटिंग के सुविधा रोक सम्पूर्ण कार जीपका पार्ट्सहरू पाइने एकमात्र ठाउँ रहेको छ न्यु मनोकामना अटोक्सप एन्ड सर्भिसिङ सेन्टर सम्पूर्ण कार जीप बिहान का मरमत गर्नु परेको छ भनेदेखि तपाईँहरूले सम्झिनुहोला होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो पनि जानकारी गराउँछु जुन रत्नगर आठ बकुल्लहरमा रहेको छ रत्नगर नगरपालिका कार्यालयको अगाडि छ मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी फोन गरेर अझ जानकारी लिनुहोला पा एकपटक तपाईँ आफै जानुहोला यु आग्रह गर्छ बिसाचलो ठाउँ भएको छ न्यूमन कामना अटो ओक्सम एन्ड सर्भिसिङ सेन्टर यति बेला अर्पण शुभ साहसको व्यवसायमा कोही साथी आइ सक्नुभ आजत पर्खी राख्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर काबाट को बोल्दै हुनुहुन्छ पिचवाडा सन्दीप रिजाल पिचवाडाबाट सन्दीप रिजाल के छ सन्दीप का हालखबर ठीकै छ तिमी मेरो पनि ठीक छ कतिमा पढ्नुहुन्छ सन्दीप ५ सिक्स मा सिक्स मा कसको कक्षा पढाइ नयाँ नयाँ क्लासमा पढ्न जाँदा रमाइलो पनि त धेरै हुन्छ नि है कतिको रमाइलो लागिरहेछ ठिकै छ है ल ठिकै छ रमाइलो मान्नुपर्छ रमाइलो मात्र मान्नु भएन पढ्नु पनि पर्छ बाबा मम्मीले भनेको पनि मान्नुपर्छ है अनि आजहरू पनि सुबसाजमा सन्दीपले कसिने हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार सन्दीपजी हुनुहुन्छ यति बेला र अर्पण सुबसाजको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ म ढिला नगरिकन उहाँलाई कार्यक्रममा स्वागत गर्छु रेडियो बन्द गर्नुहोस् हैस्कारम हजुर हजुर कामाटे बोल्दै हुनुहुन्छ चैनपुरबाट चैनपुरबाट हजुर हजुर यहाँको शुभ नाम होइन नाम मेरो रमेश हो रमेश अनि के गर्नुहुन्छ रमेश जी रमेश तिमल्सिना रमेश तिमल्सिना अनि हाम्रो रमेशले रेडियोको आवाज ठूलो बनाउनु भएको छ हो ठाइन ठाइन म का रेडियो सुन्नेकै छैन मैले अलिकति फीडब्याक आइराछ त्यही भएर सोधेको मैले अनि केसो खान पिन भयो कि भा छैन अ खाना भइसक हजुर हजुरको मेरो त भएको छैन अनि यहाँ रेडियो बसिरहनु भएको थियो बहादुर खतरी प्र प्रदेशको खाडा र घमेशीमा किन भनेर चिन्ने छैन सम्पूर्ण नगरपालिका। हुन्छ रमेश जी आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है। ल नमस्कार रमेश जी हुनुहुन्छ यति बेला अर्पुर शुभ सन्जको यो बसाईमा हामी एकजना साथीसँग मात्र कुराकानी गर्छौं अब। उहाँलाई स्वागत गर्छु कार्यक्रममा। नमस्कार। ल नमस्कार दिदी। कहाँबाटको बोल्दै हुनुहुन्छ? म कागरा साट मुकानपुरबाट। बाट शुभ नाम याको? रिमलाल चेपाङ। रिमलाल चेपाङ रिमलाल जी। अन्त अनि यतिका ठिकै छ राम्रोसँग बस्नुलाई त्यसपछि कन्जमा रहनुभएको दादालाई अनि त्यसपछि अगाडि मलाई सम्झिनु भएको थियो प्रवीण कुमार चेपाङ र दलबहादुर चेपाङले उहाँलाई विशेष गरी सुनाउन चाहन्छु अनि त्यसपछि अनि दिपबहादुर दिपलाल चेपाङ अनि सन्तेबहादुर चेपाङ बाबुलाल चेपाङ अनि साँझको व्यमा रहेर अझै पनि मिठा मिठा लुक भएका तपाईँको माझमा राख्ने रहर त थियो तर के गर्नु नेटो काटिसकेको छ कार्यक्रमबाट छुट्टिनु पनि भर्छ वि विदा माग्नुपर्छ अब एक दिन दिनसम्म तपाईँले अर्पण शुभ साँझको बसाइलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकैको नाममा रहेर तपाईँहरूले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र त्यस्तै जो जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति निकै नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो काँक्राबाट दलबहादुरजी त्यस्तै गरी काँक्राबाटै हुनुहुन्थ्यो प्रविन्द्रजी डम्बरजी पार्वती रामकुमार चन्द्र सन्दीप रमेश रिमलाल तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु तपाईँमध्ये कतिले फोन प्रयास गर्नुभयो होला तपाईँप्रति पनि आभारी छु र तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिन्छु र अन्तमा आज हाम्रो अति नै मिलनसार सहकर्मी सम्झना श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिँदै हुनु हुनुहुन्छ हुनु बाँधिसक्नु भएको छ उहाँलाई सफल दाम्पत्य जीवनको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार परु मत संग सरबार न मया को मन दुख किस नीति को फुल सुख हजूर मेरू बारे नाम ना बना कसैली मया को मन दुख हजूराबारा या को मन दुख किसान प्रीति को फुल सुख हजूर मेरू बारे नाम ना कसा मया को मन दुख हजार मेरी मया को मन दुख हजूर को दर